मनमा मनन अनि मूल्यमा माया मूल्यमा माया तोकिने भए सलाम जिन्दगीलाई पैसामा माया जोखिने भए भए सलाम जिन्दगी ओजस्पी शाब्दिक भावहरू पोखिन्छन् जब बनेर सिर्जना नमेटिने रहेछ साहित्यिक प्यास नाग्दैछ तिर्सना तपाईँका तिनै सिर्जनाहरू सधैँका लागि जीवन्त रहन्छन् तिनै जीवन्त रचनाहरूमा हामी आवाज बढ्छौँ कार्यक्रम मेरो रचनामा मात्र रेडियो अर्पण एक सय चार थुप्लो मेगा हर्षमा हरेक साताको आइतबार बिहान नौ बजेको नेपाली समाचार पछि कार्यक्रम मेरो रचना सुन्न नभुल्नुहोला तिम्रो चुरा फुट्दाको याद गर तिम्रो चुरा फुटिँदाको याद गर त्यो सिउँदो पुछििँदाको याद गर रुकुम रोल्पा सल्लेरीको युद्धमा रुकुम रोल्पा सल्लेरीको त्यो युद्धमा श्रीमान परेर चुटीदाको याद गर त्यो सिउँदो पुछििँदाको याद गर लासहरूको लासहरूको बिचमा आँसुसँगै लासहरूको बिचमा आँसुसँगै सिन्दुर र पोते लुटिँदाको याता गर त्यो सिउँदुर पुछिँदाको याद गर हिजो छटपट्टिमा पीडासँगै तिम्रो हिजो छटपट्टिमा पीडासँगै तिम्रो निर्दोषमन कुटिदा को याद कर तिम्रो चुरा चूरा फुटीदा को याद कर जिंदगी में नचाह जिंदगी में नचाह जीवन साथी छुट्टी याद करो सीऊदो पुछीदा को याद कर तिम्रो चूरा फुटीदा को याद करो सीदो पुछा तिमिला भए म तयार, मत तयार खो थियार थिच सिन्दुर पोते सक माया मया करने अधिकार भय को भाग लाग्यो तिमले हाँस्ने हँस माने को भाग लाग्यो मेरो दिलमा सुनि भाइ मेरो दिलमा सुनि भरलाई दाग लाग्यो दाग लाग्यो दाग लाग्यो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 तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभर जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको यो बसाइँलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपालवाणी समाचारपछि करिब करिब दस बजीसम्म यो बसाइँ बस्नको लागि गर्छौँ यो बसाइमा तपाईँकै साहित्यिक सिर्जनाहरू फुल्ने गर्छ साहित्यको साझा फुलबारी भन्न रुचाउँछु म कार्यक्रम मेरो रचनालाई कार्यक्रममा तपाईँकै हाइकु तपाईँकै गीत कथा कविता गजल मुक्त सबै विधाहरू समेट्छौँ हामी साहित्यको सबै विधाहरू समेट्ने गर्छौँ कार्यक्रम यो मेरो रचनाको यो बसाइँमा नेपाली भाषा साहित्य कला संस्कृतिको जगे नगर्ने हाम्रो उद्देश्य पनि रहेको छ तपाईँलाई थाहा छ मलाई थाहा छ हाम्रो त्यो भावनाहरूलाई समेटेर हामी अलिकति बहकिन्छौँ त्यही बहकिएका भावनाहरूलाई हामी कार्यक्रम मेरो रचनाको व्यवसायमा जोड्ने गर्छौँ र कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई वाचन गरेको थिएँ जुन गजललाई पठाउनु भएको थियो नेत्र अभिरलजीले ताप्लेजुङ खोपलिङदेखि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र तपाईँले कार्यक्रम मेरो रचनालाई विभिन्न ब्लग स्फोर्टहरूमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी डट ब्लग स्फोर्ट डट कमबाट त्यसै गरी मोहन बिहानी डट ब्लग स्फोर्ट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ त्यसै गरी अर्जुन दृष्टि ब्लग स्पोर्ट डट कमबाट पनि तपाईँले कार्यक्रम का मेरो रचनालाई सुनेर साथ दिन सक्नुहुनेछ यो समयमा म सम्झना चाहन्छु भक्ति प्रसाद मित्र मोहन बिहानी रामेछाका मित्र रामचरण श्रेष्ठजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यो समयमा म उहाँहरूलाई सम्झन चाहन्छु प्रिय मित्र आज पनि तपाईँकै साहित्यिक सिर्जनाहरू मेरा पल्टाभरि छन् तपाईँका साहित्यिक सिर्जनाहरूलाई म ढिलो नगरीकन क्रमशः अगाडि जोड्दै जानेछु मेरो हातमा मुक्तक छ मोहन बिहानेजीको उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु पापीनी तिमीले अवश्य बुझ्नु पर्नेछ पापी नै तिमीले अवश्य बुझ्नु पर्नेछ देखेर हाम्रो जोडी एक दिन लुक्नु पर्नेछ पापी नै तिमीले अवश्य बुझ्नु पर्नेछ देखेर हाम्रो जोडी एक दिन लुक्नु पर्नेछ रूप र वैस्यको घमण्ड मातिन्छौ किन तिमी रूप्र वैश्यको घमण्ड मातिन्छौ किन तिमी मेरो मायाको अभावमा छिट्टै सुक्नु पर्नेछ देखे र हाम्रो जोडी एक दिन लुक्नु पर्नेछ पापिन तिमीले अवश्य बुझ्नु पर्नेछ देखे र हाम्रो जोडी एक दिन लुक्नु पर्नेछ निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि भक्तिपुर साथ सर्लाहीका मित्र रामशरण मोहन बिहानीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँको मुक्तलाई व्यवसायमा वाचन गरे मैले त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा गजल छ यो गजललाई पठाउनु भएको हो ज्ञान तारु लेख्नु भएको छ उहाँले प्रतिबिम्ब भनेर लेख्नु भएको छ नाम र उहाँको आग... गजललाई पनि अगाडि जोड्न चाहन्छु आगोमा टेकेर दिल सेके आगोमा टेकेर दिल सेके कहाँ पुग्यो खोइ गन्तव्य देखेर हिँड्नेहरू यो कस्तो अन्धो बहिरो कानुन हो श्रीमान यो कस्तो अन्धो बहिरो कानुन हो श्रीमान खुले छन् गला रेटेर हिँड्नेहरू कहाँ पुग्यो खोइ गन्तव्य देखेर हिँड्नेहरू तिम्रो अस्मिताको तिम्रो अस्मिताको ख्याल छ कि छैन भन त तिम्रो अस्मिताको ख्याल छ कि छैन भन त सुनाए त्यो जवानी बेचेर हिँड्नेहरू आगोमा टेकेर दिल सेकेर हिँड्नेहरू झिका बाछाको जङ्गलमा बैठक छ अरे ढिङ्गा बाछाको जंगलमा बैठक छ अरे वस्तु गाईबस्तु खेदेर हिँड्नेहरू आगोमा टेकेर दिल सेकेर हिँड्नेहरू हिजो आज कमी छैनन् यो गाउँ बस्तीमा हिजो आज कमी छैनन् यो गाउँ बस्तीमा यो ज्ञानले झैँ प्रेमीका फेर हिँड्नेहरू कहाँ पुग्यो खै गन्तव्य देखेर हिँड्नेहरू आगोमा टेकेर दिल सेकेर कहाँ पुग्यो खै गन्तव्य देखेर हिँड्नेहरू निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि ज्ञान त रामुजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु वास्तवमा पनि आज धेरै मानिसहरू धेरै मानिसहरू आफ्नो दिलमा त्यो आगो सेकेरी हिँडेका कुराहरू हामी पाउन सक्छौँ दिलमा अलिकति भए पनि माया कुराहरू बोकेर हिँडेका कुराहरू अनि गन्तव्य देखेर हिँड्दा त्यो गन्तव्यमा पुग्न नसक्दा गन्तव्यविहीन बन्न पुगेका व्यवस्थामा पुगेका कुराहरू हामीले सुन्न पाएका हौँ यो निकै सुन्दरचना यो गजलको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को गजललाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा सुरेन्द्र बडुवाल सङ्ग शंग, सङ्गमजीको रचना छ उहाँले यो रचनालाई सिगौडे आर दैलेखदेखि पठाउनु भएको हो उहाँको गजललाई अगाडि जोड्न चाहन्छु आफैसँग प्रदर्शन गर्छन् यी नारीहरू आफै अंग प्रदर्शन गर्छन् यी नारीहरू किन इज्जत लुटियो भन्छन् बिचहरीहरू अब भुमराहरू पनि थुनवा हुनेछन् अब भुमराहरू पनि थुनवा हुनेछन् सडक आन्दोलन गर्ने फुलबारीहरू आफै अंग प्रदर्शन गर्छन् यी नारीहरू धेरै होसियार हुनुपर्नेछ अब कुकुरले पनि धेरै होसियार हुनुपर्नेछ अब कुकुरले पनि गाउँ भित्रिएका छन् ती हतियारधारीहरू किन इज्जत लुटियो भन्छन् बिचरीहरू अरे यार यो देशको प्रगति कदाबी हुने छैन अरे यार यो देशको प्रगति कदापि हुने छैनन् सरकार चलाइरहेका छन् भिखारीहरू किन इज्जत लुटियो भन्छन् बिचरीहरू एउटा आन्दोले गाडी कुदाइरहेको कु। देख्छु एउटा अन्धुले गाडी कुदाइरहेको देख्छु आखिर मन्जिल भेटाउँछन् त सबेरहरू सवारीहरू आफै अङ्ग प्रदर्शन गर्छन् यी नारीहरू किन इज्जित लुट्यो भन्छन् बिचरीहरू निकै सुन्दरचना यो सुन्दरचनाको लागि सुेन्द्र बडुवालजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु सुरज गुरुङजीले लम्जुङ भोलेर ता भोर्लेटारदेखि यो रचनालाई पठाउनु भएको हो उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु यो समयमा सँगैसँगै जिउने बाछ टुटेपछि सँगैसँगै जिउने बाछ टुटेपछि भाग्यले नै आफैलाई लुटेपछि सँगैसँगै जिउने बाछ टुटेपछि भाग्यले नै आफैलाई लुटेपछि कसलाई दोष दिना मैले सक्छु अब कसलाई दोष दिन मैले सक्छु अब कर्मे मेरा खोटो छोटो भयो जबसँगै जिउने बाछ टुटेपछि भाग्यले नै आफैलाई लुटेपछि रुन्छु हाँसु पागल झैँ कराउँछु रुन्छु हाँसु पागल झैँ कराउँछु आफैसँग आफै देखेपछि डराउँछु के के भए उसको साथ छुटेपछि भाग्यले नै आफैलाई लुटेपछि सँगै जुने बाच टुटेपछि भाग्यले नै आफैलाई लुटेपछि सँगै जुने बाच टुटेपछि भाग्यले नै आफैलाई लुटेपछि ढुङ्गा शरी बगरको ढुङ्गा शरी सासै तिम्रो म ढुङ्गा पग्लै न हजार सुझ पगलिँदैन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 र आज पनि तपाईँकै रचनाहरूको साथमा हामी तपाईँकै भावनासँग डुलिराखेका छौँ घुमिराखेका छौँ यदि तपाईँ पनि रचना गर्नुहुन्छ भने कार्यक्रम मेरो रचनालाई सम्झन सक्नुहुनेछ कार्यक्रम मेरो रचना, रचना रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघर्ज रत्ना गरेक बकुलर छो चितवन यो ठेगानामा तपाईँले आफ्ना रचनाहरू पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँले हामीलाई कार्यक्रम मेरो रचनाको फेसबुक पेजमा पनि आफ्ना रचनाहरूलाई पोस्ट गर्न सक्नुहुनेछ तपाईँका ती रचनाहरू म कहाँ आइपुग्नेछन् त्यसै गरी तपाईँले मलाई इमेल पनि गर्न सक्नुहुनेछ आरजे दीपेन्द्र वान टू थ्री एट जिमेल डट कममा पनि तपाईँले आफ्ना रचनाहरू इमेल गर्नुभयो भने मेल गरेर पठाउनुभयो भने अवश्य मक आइपुग्नेछन् र तपाईँको रचनाहरूलाई यो स्थानमा रहेर यो ठाउँमा रहेर म वाचन गर्नेछु तपाईँका जीवन्त रचनाहरूमा म आवाज मिसाउने नै छु र त्यसै गरी रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा जलन समर्पण झापा छ जाजरकोटदेखि एउटा गजल पठाउनु भएको छ उहाँले उहाँको गजललाई अगाडि जोड्न चाहन्छु बेग्लै कष्ट आइपर्छ यी निर्जीवमाथि बेग्लै कष्ट आइ आइपर्छन् यी निर्जीवमाथि जसको प्रत्यक्ष असर छ गरिबमाथि किन बन्देज गराउन खोजिँदैछ यहाँ किन बन्देज गराउन खोजिँदैछ यहाँ स्वतन्त्र चलने कलमको नेबमाथि जसले जसको प्रत्यक्ष असर छ गरिबमाथि अझै के प्यास मेट्ने आशा छ तिम्रो अझै के प्यास मेट्ने आशा छ तिम्रो अङ्ग अङ्ग जले गलेको शरीर पार्थेपमाथि जसको प्रत्यक्ष असर छ गरिबमाथि कसैसँग कुनै गुनासो रहेको कु देखिनँ कसैसँग कुनै गुनासो रहेको कु देखिनँ दोष लगाउँछु त आफ्नै निसाबमाथि बेग्लै कष्ट आइपर्छन् यी निर्जीवमाथि जसको प्रत्यक्ष असर छ गरिबमाथि निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि जलन समर्पणजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मुक्त उदासजीको रचना छ चितवनको सर्जक हुनुहुन्छ उहाँ युवा साहित्यकार पनि हुनुहुन्छ मुक्त उदास उहाँको रचनालाई गाड़ी जोड्न चाहन्छु अघाएनन् जिन्दगी पनि पैसाले अघाएनन् अघाएन जिन्दगी पनि पैसाले अघाएनन् मलाई मेरो हात तले खैकिन सम्झाएनन् त तब मुटु झिकेको दुखाए माहसुस भयो तब मुटु झिकेको दुखायो महसुस भयो जब उसले मलाई त्यही दिलमा सजाएन मलाई मेरो हालतले खैकिन सम्झाएन जडियापतिको श्रीमतीले सधैँ गुनासो गर्छिन् जियापतिको श्रीमतीले सधैँ गुनासो गर्छिन् यो दैवले किन मलाई विधवा बनाएनन् अगाएनन् जिन्दगी पनि पैसाले अगाएनन् मैले हजारौँ पटक सोधेँ त्यो फकिरलाई मैले हजारौँ पटक सोधेँ त्यो फकिरलाई उसको उसले फकीर हुनुको रहस्य बताएनन् अघाएनन् जिन्दगी पनि पैसाले अघाएनन् मैले खरानी बनाउन आगो लगाएको थिएँ मैले खरानी बनाउन आगो लगाएका थिएँ तर तिम्रो तस्विरलाई आगोले जलेनन् मलाई मेरो हालातले खै किन सम्झाएनन् अघाएनन् जिन्दगी पनि पैसाले अगाएनन् मलाई मेरो हालातले खै किन सम्झाएनन् निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि मुक्त हुँदासीप्रति पनि आभारी रहे आगामी दिनहरूमा यस्तै यस्तै रचना पढ्न पाइराखौँ त्यसै सन्देश जी स्मार्टको रचना छ मेरो हातमा रुद्रपुर नौ हरिया रूपन्दे नेपालदेखि उहाँले यो रचना पठाउनु भएको हो उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु मैले सधैँ देख्छु मिठा सपना निदाएर मैले सधैँ देख्छु मिठा सपना निधाएर उठ्छु तिनै सपनामा आगो, आगो लगाएर मलाई सम्झेर तिमी धरी धरी रुनु पर्ला मलाई सम्झे तिमी धरधरी रुनु पर्ला नजाऊ यसरी मेरो हृदय दुखाएर उठ्छु तिनै सपनामा आगो, आगो जलाएर मनमा पापको भारी बोकेर मनमा पापको भारी बोकेर दौडे छौ तिमी मम मनमा पापको भारी बोकेर दौडिन्छौ तिमी पुण्य मिल्दैन मन्दिरमा फूल चढाएर मैले सधैँ देख्छु मिठा सपना निधाएर जसको घरमा दिनरात काटमार हुन्छ जसको घरमा दिनरात काटमार हुन्छ उही फर्किन्छ मन्दिरमा परिवा उडाएर उठ्छु तिनै सपना आगो लगाएर तिमी खुबै कलियुगको रामुहो भन्दै हिँड्छौ तिमी खुबै कलियुगो रामु हो भन्दै हिँड्छौ मान्छौ राम देखाऊ पहिले सीता फकाएर उठ्छु तिमी सपनामा आगो चलाएर जब बरु तिमी विधान सँग झगडा गर जाउ बरु तिमी विद्वानसँग झगडा गर अर्थै छैन भालुलाई पुराण सुनाएर मैले सधैँ देख्छु मिठा सपना निडाएर उठ्छु तिनै सपनामा आगो लगाएर उठ्छु सपनामा तिनै आगो लगाएर निकै सुन्दरचना यो सुन्दर रचनाको लागि स्मार्टजी सन्देशजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा बिखर्ची राम चितवन हाल मरुभूमिको छातीबाट भनेर उहाँले ठेगाना लेख्नु भएको छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु मरेको लास उडेको सास दागबत्ती लगाइदेऊ मरेको लास उडेको सास दागबत्ती लगाइदेऊ ढलेर देहा छलेर गयो चिता मजलाइदेऊ गरेका गल्ती मागेर माफी जाँदैछु पियारी गरेको गल्ती मागेर माफी जाँदैछु पिहारी सिसा रागमा मनमा भए छातीमा फलाइदेऊ ढले ढलेर देहा छलेर गयो चितामा जलाइदेऊ सुख र दुःख आँधेरो औँसी जगतमा सार सुख र दु ख आँधेरो जगतमा सारामा मधुर दीप निभेर गए प्यालामा थमाइदेऊ ढलेर देहा छलेर गयो चितामा जलाइदेऊ नहुनु थियो त्यही भयो आज बिरानु हुँदैछु नहुनु थियो तिही भयो आज बिरानो हुँदैछु बाँचेका मेरा अस्तु र सेष श्रद्धाले देऊ ढलेर देहा छलेर गयो चितामा जलाइदेऊ गयो जवानी फूल सोचेर स सचिन्न ओइलाइ गयो जवानीको फुल साँचेर साचिन्न आस्थाको बिच चढेर गयो बोट अब ढलाइदेऊ धलेर देहा छलेर गयो चिता आमा जलाइदेऊ तटपेर अझै यो बच्नुभन्दा मुक्त छ मरणमा तटपेर अझै बाँच्नुभन्दा मुक्त छ मरणमा भावीको हिजो लेखेर गयो यो भाग्य छलाइदेऊ ढलेर देहा छलेर गयो चिता आमा जलाइदेऊ नुनो प्रिय चुरा र स्वर स्वागर सिन्दुर सम्झेर रामले सत्य सोचेर अब घरभरि चलाइदेऊ दिय। ढलेर देहा छलेर गयो चितामा जलाइदेऊ मरेको लास उडेको सास दागब्ती चलाइदेऊ बिखर्ची राम चितवन हल मरुभमीको छातीबाट ले तिमलाई जनै दियो उसको कुरा तिमलाई पितो आखिग दुनियाँको जाली कुरा तिमलाई मीठो तिमलाई जानै दियो उसको कुरा तिमलाई तिठो भो आखिग दुनियाँको जी कुरा तिमलाई मिठो भयो आखिगर दुनियाँको जी कुरा तिमीलाई मिठो सोधिड मेरो बारेमा सासुमा गर पनि अझ हरिमा दुनिया सोधि मेरो बारेमा सासुमा गर्दा पनि मलाई दुख्दा रुने मान्छे टाढा हुँदै गयो मलाई दुख्दा रुने मान्छे टाढा हुँदै गयो फुल थियो हिजोसम्म टाढा हुँदै गयो तिम्रै निम्ति यो दुनिया जित्न सक्छु भने तिम्रै नाम सफलतामा लेख्न सक्छु भने आज मेरो प्रगतिमा बाधा हुँदै गयो फुल थियो हिजोसम्म काडा हुँदै गयो दुई मुटु एउटै थियो हामी बिचको धट्कन विश्वास थियो एक अजम अजमभरिको बन्धन बन्धन तोडी पराईसँग गाडा हुँदै गयो फुल थियो हिजोसम्म काड़ा हुँदै गयो मलाई दुख्दा रुने मान्छे टाडा हुँदै गयो फुल थियो हिजोसम्म काँडा हुँदै गयो फुल थियो हिजोसम्म काँडा हुँदै गयो पवन घरती मगरको यो गीत सँगसँगै अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइसकेका छौँ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै बि भि, बिसाउने बेला भइसकेको छ यहीँ कतै किनारा लगाउने समय भइसकेको छ यतिनजेल सुनेर साथ दिनुभयो तपाई सबै सबैलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रम मेरो रचनालाई तपाईँले रेडियो अर्पण एक सय चार तरंगमा पाँच मेग्सको धुनी तरङ्गमा इन्टरनेटमा सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद रचना पठाएर सहयोग गर्नुहुने सबै सबैलाई धन्यवाद दिन चाहन्छु सबै सर्जकप्रति आभारी रहे केही रचनाहरू आजको यो वसायमा जोड्न भ्याइएन आगामी हप्ता अवश्य जोड्दै जानेछु क्षमा गर्नुहोला भन्न चाहन्छु तपाईँका केही रचनाहरूलाई जोड्न सकेन यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई फेरि पनि धेरै धेरै धन्यवाद दिँदै मेरो यो आवाजलाई तपाईँको रेडियो सेटसम्म गुन्जा सहायता गर्नु प्राविधिक मित्र दर्पण पारीका अनन्य मित्र रिजन केशीप्रति पनि आभार प्रकट गर्दै तपाईँकै साहित्यिक मित्र दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार पीडा <mimitation>